नमस्कार अनि धेरै धेरै स्वागत छ न्यानो न्यानो अभिवादन पनि छ यो चिसो चिसो मौसममा आज पनि उपस्थित भइसकेको छु म तपाईँको गाउँ खाने कथाको साथी तपाईँको दिलको साथी राजन दिल गुरुङ कार्यक्रम लौखानोज गाउँको अर्को यो बसाइ लिएर र मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गरिराख्नु भएको छ प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठ अनि सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय प्रत्येक बुधबार दिउँसो तिन बजेको नेपाल बाढी समाचारपछि लगभग लगभग चार, लग लग चार बजेसम्म रहन्छौँ कार्यक्रम लौखानुस् गाउँको यो वसाइमा व्यवसायमा रहेर हामी तपाईँसँग रमाइलो कुराकानीको साथमा एउटा रमाइलो खेल हाम्रै गाउँघरमा प्रचलित गाउँखाने कथाको खेल तपाईँसम्म खेल्नेछौँ गाउँ खानेकथाको उत्तर मिलाउनु हुने तपाईँ मध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि रहेको छ पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले जहाँ तपाईँ नोकिया सामसुङ कलर्स स्पाइस लाभ माइक्रोमैक्स ररेक खाने चाइनीज मोबाइल खरीद करदो तरीका मरमत भी कर सकून संगसंगे यूटीएल एनटीसी रिचार्ज कार्ड होलसिल तथा खुद्रा मूल्य में पा सकूँ अत में लगने वारेन्टी हाते घड़ी संगसंगे बैट्री का ग्यारेटी बैट्री पाने का साथ ही तपाईँले भर्खरै मोबाइलको दुनियाँमा प्रवेश गर्दै हुनुहुन्छ भने तपाईँको लागि सहयोगी टिप्सहरू पनि पाउन सक्नुहुन्छ जानकारी पाउन सक्नुहुन्छ कसरी गर्दा आफूलाई अगाडि बढाउन सकिन्छ भन्ने जानकारी पनि पाउन सक्नुहुन्छ भने सँगसँगै कम्प्युटरहरू रिपेयर गर्नको लागि पनि तपाईँले सम्झनै पर्ने हुन्छ एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवन र तपाईँलाई फोन नम्बर जान्न मन लागेको छ भने शून्य फोन नम्बर रहेको छ भने मोबाइल नम्बर अन्ठानब्बे रहेको छ यो त रह्यो आज कार्यक्रम लौखानुस् गाउँमा पुरस्कारको व्यवस्था गरिदिने एमुन मोबाइल हाउस ब्रेन बिहेन्द्रनगर चितवनको केही जानकारी तपाईँ पनि आउन सक्नुहुन्छ रमाइलो कुराकानी अनि एउटा खेल खेल्नको लागि गाउँ खाने कथाको खेल खेल्नको लागि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै फेरि पनि सुन्नुहोला शून्य छप्पन्न पाँच बाटो हुँदै आउनुहोस् अनि तपाईँसँग रमाइलो खेल, -खेल हुने गर्दछ यो कार्यक्रममा रमाइलो कुराकानी त छँदैछ जाडो बढिरहेको छ यो जाडोमा तातो तातो अनुभव गर्नको लागि पनि हो आफ्नो मोबाइल या टेलिफोनलाई उठाउनु पर्ने हुन्छ र थिच्नुपर्ने हुन्छ फेरि पनि भन्छु शून्य होइन बिजने विष्ण पनि मुसुक्क मुस्कुराउँदै त्यहाँ तपाईँको टेलिफोन उठाउनको लागि तयारी अवस्थामा हुनुहुन्छ आज सबै कुरो मिलाएर बसेको पनि छु भनेर भन्नुभएको छ आकर्षक पुरस्कार हेमुन मोबाइल हाउसबाट पाउन सक्नुहुन्छ सजिलो आफ्नै घरै बसी पाउन सक्नुहुन्छ तपाईँले पुरस्कार र मैले तपाईँको लागि रमाइलो रमाइलो गाउँ खाने कथाहरू जसले हाम्रो गाउँघरमा रहेका चिजहरूलाई चिनाउने जानकारी दिने काम पनि गर्छ सँगसँगै तपाईँको र मेरो रमाइलो कुरा गानी त तपाईँको लागि भने यति बेला कार्यक्रममा एउटा साङ्गीतिक कोसेली बस्किनु पर्ने हुन्छ निकै नै रमाइलो गीत छ अबको क्रममा यो केवल तपाईँको लागि मायालुको सहरमा मेरो गाउँमा घर छ गिलो भन्न पाउँदिन धुलो भन्न पाउँदिनौ गोक लिएर उकाली ुको सहरमा मेरो गाउँमा घर छ निकै नै सुमधुर अनि कर्णप्रिय भाका तपाईँको माझमा राखे कार्यक्रम लौ खानुस् गाउँको व्यवसायमा कार्यक्रम लौ खानुहोस् गाउँको व्यवसायमा तपाईँ पनि आउन सक्नुहुन्छ शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै रमाइलो खेल गाउँ खाने कथाको खेल छ यति बेला कोही साथी आइसक्नु भएको इसारा पाएको छु उहाँलाई स्वागत गर्छु हजुर नमस्ते हेलो दाई नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ मेडरा ुरखुरेबाट कृष्ण राज अर्याली धेरै हराउनु भयो नि आजभोलि रेडियो सुन्नै छोड्नुभयो कि जस्तो पो चिन्ता लागि राखेको थियो धेरै पछि आउनुभएको छ अनि खास खानुभयो सकुशल हुनुहुन्छ आराम आराम अनि पढाइ कहाँ पुग्यो के हुँदैछ हुन्छ कार्यक्रममा आउनु छ होइन अब तपाईँलाई त थाहा नै छ एउटा गाउँ खानेकथा तपाईँको लागि राख्छु मैले ध्यान दिएर सुन्नु होला एकदमै सजिलो छ प्रश्नमै उत्तर हुने गर्दछ कि गाउँखाने कथामा सबैभन्दा रमाइलो पक्ष त्यो भयो है <laughs> अनि त्यही माथि आफ्नै गाउँघर घरमै भएका चिजहरूको बारेमा सोधिन्छ नमिलाउने भन्ने कुरै भएन होइन किसिमले हुन्छ ल है त एउटा गाउँ कथा ठ्याकै राखिहालेँ तपाईँको लागि भनेर भित्र यिनीहरू बाहिर धारो यो कथा जान्न साह्रै गाह्रो के होला भित्र इनार बाहिर धारो यो कथा जान्न साह्रै गाह्रो के होला करुवा के गर्ने करुवालाई नै अन्तिम उत्तर मान्ने कि कलस भन्ने होइन एउटा भन्नुपर्ने कलस र करुवा भनेको त फरक फरक हो नि होइन र के गर्ने कलस र करुवा एउटै र भनेको अब त्यो एउटै हो कि होइन भन्ने कुरो चाहिँ पछि भन्नु होला अब तपाईँले कलसलाई चाहिँ उत्तर मान्ने कि करुवालाई उत्तर मान्ने यतापट्टि जानु पर्यो हामी करुवा ल हुन्छ हाम्रो कम्प्युटरले के भन्छ तपाईँको उत्तरलाई कृष्णजी हजुर यो त लगभग लगभग झटारो हाने जस्तो भयो नि त एउटै करुवा र कलश भनेको फरक फरक हो भनेर चाहिँ मैले जानकारी पाएको छु होइन मैले बुझेसम्म अब तपाईँले त्यो भित्रै इनार अब हेर्दा खाल्टो जस्तो इनारै हुन्छ के अरे अनि धारा पनि चट्ट बाहिर निस्केको हुन्छ त्यहीँबाट पानी खान मिल्छ त्यसलाई चाहिँ करुवा भन्छ कि है हुन्छ मिलाउनु भएको छ कार्यक्रम सुनेर लास्ट अन्तिमसम्म रहनु होला अहिले भने छुट्टिन्छ हौ नमस्कार अँ कृष्णराज अर्याल आउनुभएको थियो खुरखुरेबाट सुरुवातमै आउनुभएको थियो ठ्याक्कै मिलाउनु पनि भएको छ यस्तै यस्तै रमाइलो रमाइलो गाउँखाने कथा छ मसँग आउनुपर्ने हुन्छ तपाई सुन्ने छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै अनि एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले राखेको आकर्षक पुरस्कार पनि जित्न सक्नुहुन्छ एमुन मोबाइल हाउस वीरेन्द्रनगरमा तपाईँ नोकिया सामसुङ कलर्स स्पाइस लाभा माइक्रोम्याक्स र हरेक खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत गर्न सक्नुहुन्छ सँगसँगै वारेन्टी हातेगढी मोबाइलका ग्यारेन्टी ब्याट्री पाउनुका साथै एनटिसी एनसेल सिडिएमए युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पनि पाउन सक्नुहुन्छ फोन नम्बर रहेको छ एमुन मोबाइल हाउसको शून्य छपन्न पाँच बयासी आठ सय एक र मोबाइल नम्बर अन्ठानब्बे यो जानकारी रहे मुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनको यदि बेला फेरि पनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै कोही साथी गाउँखाने कथाको खेलमा सहभागी भइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ के छेत्री भन्नुभयो त्री योभन्दा अगाडि कृष्ण राज अहिले कृष्ण छेत्री आज सबै कृष्णको पालो हो कि कसो हो कृष्णजी हजुर आराम हुनुहुन्छ है एकदम थुप्रै भयो भनौँ भनाइको मतलब तपाईँसँग प्रत्यक्ष भेटघाट भएको थियो तिहारको बेलातिर रा। हजुर आज चाहिँ यहाँ कार्यक्रममा पनि भेट भएको छ रेडियो अर्पणको माध्यमबाट हजुर सुनाउनुहोस् तपाईँको हालचाल कस्तो छ हाम्रो पनि ठिक छ होइन बिस दाई सबै ठीक छ हाम्रो अनि त्यता रसौलीतिर कतिको जाडो बढेको छ यता त अत्याधिक अन्त खासै खासै कति टाढा नै रहेर होइन हामी सबै चितवनभित्रै छौँ जाडो यता पनि बढेको छ जाडो बाडो बस्नु होला अब कार्यक्रममा सहभागी हुनुभएको छ तपाईँको लागि पनि एउटा गाउँखाने कथा चाहिँ राख्नै पर्ने हुन्छ कृष्णजी हुन्छ ध्यान दिएर सुन्नु होला प्रश्नमें उत्तर रहने गर्दा ला, ला। बाहिर बाहर सुन खिटिक जुन, की होला? <laughs> कृष्ण जी अगो कि <laughs> बाहर सीत्र सुन खिटिक गांवखाने कथमरा के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सुनौ है तपाईँको जवाब कृष्णजी हजुर कम्प्युटरले मानेन तपाईँको उत्तरलाई चाहिँ सही भन्नलाई अब यसो गर्नुपर्ने भयो कार्यक्रममा पनि आउँदै गर्नु होला अनि यो कार्यक्रमको अवधि भर पनि सुनेर साथ दिनु यसको उत्तर पाइहालिन्छ अहिले भने छुटिन्छौँ नमस्कार नमस्कार कृष्ण छेत्री आउनुभएको थियो नगर नौ रसौलीबाट रमाइलो कुराकानी त भयो उहाँसँग धेरै पछि आउनुभएको फर्स्ट टाइम पनि हो उहाँको कार्यक्रम लोखानुस् गाउँमा तपाईँ पनि यसरी नै सहभागी हुने इच्छा चाहना राख्नुहुन्छ चा भने शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि भनेर हामीले खुल्ला गरेका छौँ यति बेला फेरि पनि कोही साथी आइसक्नु भएको छ उहाँलाई पनि भित्रै बोलाएर गाउँ गर्ने कथा गा राख्नै पर्ने हुन्छ आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्ते दादा नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ प्रविनजी तपाईँको पछाडिको रेडियोलाई अलिकति सानो गर्न मिल्दैन थोरै सानो गर्नुहोस् त फिडब्याक अहिले चाहिँ स्पष्ट आएको छ के छ कार्यक्रम सुनिराख्नु भएको छ सुन्दैछु दादा त्यही त रेडियो बजेकै छ मैले पनि तपाईँलाई औपचारिक त पुरा गर्नुलाई सोधेको सुनाउनुहोस् के छ तपाईँको हाल छ त्यता चाहिँ कतिको छ कुराको अलि माथि डडा पर्छ क्याक होइन भनेपछि चिसो हावा पनि चलिरहेको घाम नलाग्दा त अत्यन्तै गाह्रो भइरहेको मजाले पाइन्छ नि त हामी दाउरा ताप्न पाउँदैनौँ सबैभन्दा प्यारो यति बेला आगो नै हुन्छ है अनि खासै खानुभयो नराखिकन खाइसक्नु कार्यक्रममा आउनु भएको छ होइन तपाईँको लागि पनि एउटा गाउँ खाने कथा त राख्नै पर्ने हुन्छ ध्यान दिएर सुन्नु होला केही बेर अगाडि मैले कृष्ण छेत्रीजीलाई सोधेको प्रश्न नै हो है बाहिर सिस भित्र सुन खिटीको थिच्दा ठ्याक्कै जुन के होला त्यो थिच्दा नि जुन जस्तो हुन्छ र त्यो त्यसैलाई फाइनल गरिदिने हुन्छ प्रविनजीले अन्डालाई चाहिँ अन्तिम उत्तर मान्नु भएको छ हाम्रो कम्प्युटरले के भन्छ सुनौ है तपाईँको जवाबजी बिग्रियो भन्छ नि कम्प्युटरले अब बिग्रेरै बिग्रेको भने हो है हजुर अब कार्यक्रम सुन्दै गर्नु होला हामी यसको उत्तर केही बेर पछि भन्नेछौँ अहिले भने छुट्टिन्छौँ नमस्कार नमस्कार प्रविन थिङ आउनुभएको थियो खुराकबाट उहाँले पनि मिलाउन सक्नु भएन दुईजना साथीहरूलाई सोध्यौँ हामीले दुवैजना साथीहरूले मिलाउन सक्नुभएको छैन अब मात्र एकजना साथीलाई यो प्रश्न राख्नेछौँ होइन बिसुदाई के गर्ने यति बेला भने एउटा साङ्गीतिक कोसेली पस्किनुपर्छ सा भनेर चाहिँ मैले भनिरहेको थिएँ तर बिसुन्दैले होइन एकजना साथीलाई लिउँ अनि त्यसपछि साङ्गीतिक कोसेली पनि लिउँला अनि व्यवसायिक विश्रामतर्फ पनि लाग भनेर भन्नुभएको छ फेरि म पनि म साथीलाई भित्रै बोलाउँछु हजुर नमस्ते कहाँदेखि था। को बोल्दै हुनुहुन्छ प्रेमजी हजुर प्रविनजीलाई चिन्नुहुन्छ होला अस्ति पनि आउनुभएको थियो मैले भनेको चाहिँ परविन थिङलाई पनि चिन्नुहुन्छ भन्न खोजेको हुन त तपाईँ अहिले कोराकमै हुनुहुन्छ है हजुर अनि तपाईँ बिरामिरामै हुनुहुन्थ्यो अहिले कस्तो छ तपाईँलाई के त तपाईँले गरेको हजुर हजुर ए हुन्छ कार्यक्रममा आउनुभएको सकि प्रेमजी होइन गत हप्ता पनि ठ्याकी मिलाउनु भएको तपाईँले अब अब यो प्रश्न अब तपाईँलाई मात्रै राख्छौँ त्यसपछि चाहिँ हामी आफै भनिदिन्छौँ है हुन्छ राखिहालेँ तपाईँको लागि पनि बाहिर सिसा भित्र सुन खिटिको थिच्दा ठ्याक्कै जुन के होला लाइटर लाइटर के के गर्ने यसैलाई अन्तिम उत्तर मानु हाम्रो कम्प्युटरले के भन्छ सुनौ है त <laughs> प्रेमजी आज भने मिलेन भनेर भन्यो नि कम्प्युटरले हुन्छ oh? अर्को हप्ता फेरि प्रयास गर्नु होला अनि कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुटिन्छौँ oh, नमस्कार प्रेमबहादुर थिङ आउनुभएको थियो तिनजना साथीहरू आउनुभयो वीरेन्द्रनगर वीरेन्द्रनगर नौबाट आउनुभएको थियो कृष्ण छेत्री कोरकबाट पर्वीन थिङ आउनुभएको थियो धादिङबाट प्रेमबहादुर थिङ आउनुभएको थियो तिनैजनाले यो गाउँ खाने कथाको उत्तर मिलाउन सक्नु भएन गाह्रो लागेको जस्तो मलाई पनि महसुस भएको छ तर यो मैले अहिले उत्तर भनिदिँदा चाहिँ तपाईँलाई निकै सजिलो लाग्न सक्छ म यसको उत्तर तपाईँलाई भन्छु तर अब एउटा साङ्गीतिक कसैले तपाईँको लागि राख्छु त्यसपछि हामी छोटो सन्देशमूलक व्यवसायिक विश्रामतर्फ पनि लाग्छौँ त्यसपछि भन्छु रेडियो अर्पणसँगै रहनुहोला हे मलाई अमेरिका एई मलाई जापान पनि एई मलाई बेलायत्नी ए लाइन अबैसी ढूंढछु दिइ लास दुध खार्छु हे मलाई पियार पनि एई मलाई होस्की पनि एई मलाई पोसी गाँव घरा सम को दर्पण सुनोला रेडियो आर्पाणा कृष्ण हजुर फेरि पनि स्वागत छ यो छोटो सन्देशमूलक व्यावसायिक विश्रामपछि कार्यक्रम लौखानुस् गाउँको बाँकी यो भागमा र फेरि पनि उपस्थित भइसकेको छु म तपाईँकै गाउँखाने कथाको साथी तपाईँको दिलभित्रको साथी राजन दिलग्रुङ र रा, मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गरिराख्नु भएको छ प्राविधिक सहकर्मी साथ साथी विष्णु श्रेष्ठ अनि सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोलो पाँच मेगा हर्ज र तपाईँ हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ डब्लु डब्लु डब्लु डट रेडियो अर्पण माझमा हामी रमाइलो खेल गाउँखाने कथाको खेल खेलिरहेका छौँ यति बेला शून्य छप्पन्न दब� बाटो हुँदै फेरि कोही साथी गाउँखाने कथाको खेल नग नमस्ते नमस्ते को आ, कोराक साथ, कोराक को गोले। बहादुर गोले के जी खबर सबै सबैभन्दा ठुलो मान्छे भनेकै खेती किसानी त हो नि सबैलाई खुदा काम यताउता होइन सबै कुरो गर्ने नै खेती किसानी गर्ने मान्छेले हो खेती किसानी नभइकन त त्यो संसार नै रहन सक्दैन है सन्तजी कार्यक्रममा आउनुभएको छ के अरे अब तपाईँको लागि पनि एउटा गाउँ खाने कथा चाहिँ राख्नै पर्छ है हुन्छ सुन्नु होला नि बाहिर बोक्रो भित्र खोक्रो गालामा छ लाली त्यो गालामा थपड दिँदा बत्छ मिठो ताली के होला बाहिर बोक्रो भित्र खोक्रो गालामा छ लाली त्यो गालामा थपड दिँदा बच्छ मिठो ताली आ... के होला के भन्नुभयो यसैलाई अन्तिम उत्तर मान्ने लिस न यसैलाई अन्तिम उत्तर मानौ हाम्रो कम्प्युटरले के भन्छ त्यो पनि सुनौको जवाबजी हजुर हाम्रो कम्प्युटरले त तपाईँको उत्तरलाई कार्यक्रम सुन्दै गर्नु होला केही बेर पछि थाहा हुन्छ अहिले भने छुटिन्छौँ नमस्कार सन्तबहादुर गोले आउनुभएको थियो कोराकबाट मैले सोधेको गाउँ खाने कथाको उत्तर मिलाउन सक्नु भएन उहाँले आउन सक्नुहुन्छ सुन्ने सप्ना पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै केही बेर अगाडि मैले सोधेको थिएँ बाहिर सिसा भित्र सुन खेटिका थिच्दा ठ्याक्कै जुन मैले तिनजना साथीहरूलाई सोधेको थिएँ यसको उत्तर मैले साथीहरूबाट पाउन सकिनँ गाह्रो लागेको पनि होला साथीहरूलाई उत्तर एकछिनपछि भन्नु अहिले चाहिँ कोही साथीलाई भित्रै बोलाऊँ भनेर चाहिँ इसारो पाइरहेको छु उहाँलाई फेरि भित्रै बोलाउँछ हजुर नमस्ते भाइ कहाँदेखि को बोल्दैन हुन्छ पिठुबाट भीमसेन अधिकारी हो भीमसेनजी सुना के छ हालचालि कति मुठा पुऱ्याउनु भयो ए ल भारी पुऱ्याउँदै गर्नु होला रेडी अर्को सँगै रहेर होइन डोको लिएर भएको छ भने डोको भर्नुहोस् नत्र चार पाँच मुठा त भर्नै काट्नै पर्छ है ए त्यो खाँदी खाँदी लानुपर्छ नि त्यो फेरि खोक्रो बनाएर लाने होइन ल हुन्छ अब तपाईँको लागि पनि मैले चाहिँ एउटा गाउँखाने कथा राखिहालेँ मलाई आउँछ कति सिपाल हो गाउँखाने विद्वानै हुनुहुन्छ है कसो हो ल भन्नुहोस् न मादल हजुर यसैलाई अन्तिम उत्तर मान्ने ल विष्णु दाइ हाम्रो कम्प्युटरले के भन्छ सुनौ न एकपल्ट जवाफ हो रहेछ हो रहेछ गाउँखाने विद्वान नै हुनुहुँदो रहेछ भीमसेनजी हजुर ठ्याके मिलाउनु भएको छ कार्यक्रम सुन्दै गर्नु होला अहिले पनि छुटिन्छौँ नमस्कार भीमसेन अधिकारी आउनुभएको थियो पिठुवाबाट था, ठ्याके मिलाउनु भएको छ अब हामी अन्तिम अन्तिममा पनि आइसकेका छौँ है अहौ एकजनालाई लिनुपर्छ भनेर चाहिँ विष्णु दाइली सारा गरिराख्नु भएको छ एकजनालाई लिनै पर्ने हुन्छ को साथी कहाँदेखि हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्ते त्यहाँदेखि को बोल्दै हुनुहुन्छ विरेन्द्रनगरबाट को बोल्दै हुनुहुन्छ भानुजी हजुर भयो तपाईँ हामीलाई माया मार्नु भयो कि कसो हो हामीले एउटा मात्रै बाटो खुल्ला गरेका छौँ कि त्यसैले गर्दा हो केही समयपछि हामी दुइटै बाटो लिएर आउने प्रयासमा छौँ हुन्छ कार्यक्रममा आउनु भएको छ है अब गाउँ खाने कथा त राख्नै पर्ने हुन्छ तपाईँको लागि पनि सजिलो छ है एता मुख उता कान उता मुख एता कान देख्नु सुन्नुहोस् नहोस् दुवैतिरबाट भना भन हो के होला के गर्ने यसैलाई बिसुन्दै यसैलाई अन्तिम उत्तर मानौ के भन्छ ठ्याक्कै मिल्यो ताली पड्किएको छ हुन्छ कार्यक्रम सुन्दै गर्नु होला भने छुटिन्छ नमस्कार अँ हानुपन्त आउनुभएको थियो वीरेन्द्रनगरबाट उता पनि मिलाएर गइसक्नु भएको छ अब भने हामी सुर्दिनुपर्ने बेलामा आइसकेको छौँ होइन विष्णु दाई आज धेरैजना साथीहरू आउनुभएको छ सा, लगभग सातजना साथीहरूसँग चाहिँ हामीले प्रत्यक्ष कुराकानी गऱ्यौँ सातजना साथीहरूमध्ये तिनजनाले मिलाउनु भएको छ भने चारजनाले बिगार्नुभएको छ तिनजना मध्ये एकजनालाई विजेता गराउनुपर्ने हुन्छ विजेता गराउनको निमित्त गोला बनाउने जिम्मा म विष्णु दाईलाई दिन्छु त्यति जेलको लागि भने फेरि पनि एउटा भाका तपाईँको लागि कारणले यो भाका तपाईँको माझमा थोरै मात्र राखेका छौँ खैर केही छैन केही बेरपछि यही भाका नै तपाईँको लागि राख्नेछु यति बेला भने मेरो हातमा गोला परिसकेको छ विष्णु दाईले दिइसक्नु भएको छ कसको नाम छ अब खोलेर हेर्नु पर्न पर्ने मात्र बाँकी हो मेरो हातमा आज विजेताको नाम आइसकेको छ विजेता हुनुहुन्छ भानु पन्त वीरेन्द्रनगरदेखि आउनुभएको थियो अन्तिममा आउनुभएको थियो धेरै नै भाग्यमानी हुँदैन हुनुहुँदो रहेछ ठ्याक्कै था। विजेता पनि बन्नुभएको छ भानुपन्तलाई हाम्रो तर्फबाट धेरै धेरै बधाई छ भानुजी तपाईँ यदि मलाई सुनिराख्नुभएको छ भने एक साताभित्र आफ्नो तपाईँ परिचय पत्रको फोटोकपी सहित रेडियो अर्पण एक सय चार वलो पाँच मेगा हजको कार्यालयमा सम्पर्क राखिदिनु हुनुको लागि अनुरोध गर्दछु या तपाईँ हामीलाई हाम्रो प्रविधिका सहकर्मी साथी विष्णु सुरेशलाई आफ्नो मोबाइल नम्बर पनि टिपाइदिनु हुनुको लागि यो दुई दुईवटा माध्यम जस्तो सजिलो लाग्छ त्यसो गराइदिनु हुनुको लागि अनुरोध गर्दछु यति भन्दा बन्दै आजको यो कार्यक्रमबाट बिदा लिनुपर्ने बेला भइसकेको छ खुरखुरीबाट आउनुभएको थियो कृष्ण राज हरियाल वीरेन्द्रनगरबाट रसौली र वीरेन्द्रनगर नौ रसौलीबाट कृष्ण छेत्री कोराकबाट प्रविन थिङ धादिङबाट प्रेमबहादुर थिङ आउनुभएको थियो कोराकबाट सन्तबहादुर गोले किठुवाबाट भीमसेन अधिकारी वीरेन्द्रनगरबाट आउनुभएको थियो भानुपन्त फोन गर्नुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद फोन प्रयास गर्नुहुने तपाईँलाई पनि धेरै धेरै धन्यवाद र रेडियो अर्पण एक सय सातवलो र इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कम डट एनपीबाट पनि सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्नुहुने प्राविधिक सहकर्मी साथी विष्णु श्रेष्ठप्रति पनि धेरै धेरै धन्यवाद र आजको पुरस्कारको व्यवस्था गरिदिनु हुने एमुन मोबाइल हाउस ब्रेन वीरेन्द्रनगर चितवनप्रति पनि आभार व्यक्त गर्दै रेडियो अर्पण एक सय चार पाँच मेगा हर्सको प्रस्तुति कार्यक्रम लौखानिस खानुज गाउँको आजको व्यवसायबाट म तपाईँको गाउँ कथाको साथी तपाईँको दिलभित्रको साथी राजन दिल गुरुङ छुट्टिन्छु हवस् नमस्कार तपाईँको बाँकी पल शुभ रहोस् पॉइंट एक सौ चार थोपलो पांच में